नगरपालिकाले व्यवस्था गरेको भन्दै स्थानीय आफैले गरे बाटो मर्मत डडेलधुवामा स्थानीय तहमाथिको बृहत सलफल सम्पन्न मानव बेचबिखन तथा अवसार पसार नियन्त्रण जिल्ला उद्धार कोषको रकम खर्च हुन सकेन कञ्चनपुरको विभिन्न क्षेत्रमा धान गवारोको प्रकोप सुदूरपश्चिमका चेलीहरूलाई काठमाडौँमै दर तयारी श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्या शैक्षिक संस्थामा भइरहेको विकृति विरुद्ध क्रान्तिकारले रयाली तथा विरोध प्रदर्शन बैतडीका अधिकांश भागमा जंगली बदेलद्वारा बा मकै बाली नष्ट सट... र सडक हिलामे हुँदा सर्वसाधारण आवतजावत गर्न कठिनइ भारतको पुनमा अल्पोत्र एक परिवारलाई उद्धार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 इस कार्यालय को आर्थिक वर्ष दुई हजार तिरहत्तर चौहत्तर को वार्षिक कार्यक्रम अनुसार सहकारी खेती साना सिंचाई तथा मल बिहू ढुवानी कार्यक्रम र कृषि तथा खाद्य सुरक्षा आयोजना अंतर्गत संचालन गरिने साना सिंचाई सहकारी सिंचाई और प्लास्टिक पोखरी निर्माण तथा मर्म सुधार कार्यक्रम का इस कार्यालय विधिवत रूप में दर्ता कृषि समूह तथा कृषि सहकारी संस्था आँदो असोज दस गते कार्यालय समय भी आपूला पर्ने कृषि सेवा केन्द्र तथा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 सिफारिस गाउँ परिषद तथा इलाका परिषदबाट योजना पास भएको निर्णयको प्रतिलिपि र साना सिँचाइ तथा प्लास्टिक पोखरीका लागि रु र सहकारी सिँचाइका लागि रु तिन सयको राजस्व सहकारी सिँचाइका लागि कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका गाविसहरू शीर्ष आलिटाल गाङखेत असी ग्राम नवदुर्गा बेलापुर भद्रपुर सिपुर देउल दिवेपुर बागेश्वरमा दर्ता भएका कृषि सहकारी संस्थाहरूले मात्र निवेद पुनश योजनाको लागि आवश्यक निवेदन फारम जिल्ला कृषि विकास कार्यालय डडेलदुरा र कृषि सेवा केन्द्र तथा कार्यालयको वेबसाइट डब्लु डब्लु डाउनलोड गर्न सकिनेछ साथै अस्पष्ट रूपमा भरिएको तथा माग अनुसार कागजातहरू पेश नभएका निवेदन उप कुनै कारवाही हुने छैन थप जानकारीको लागि जिल्ला कृषि विकास कार्यालय डडेलडुरा तथा पाएक पर्ने कृषि सेवा केन्द्रमा सम्पर्क गर्न गर्नुहुन जानकारी गराइन्छ जिल्ला कृषि विकास कार्यालय डडेलधुरा सम्पर्क नम्बर शून्य छ्यानब्बे चार दस एक सय उनासी संवाददाता तथा बजार प्रतिनिधि आवश्यकता सम्बन्धी सूचना यस सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव मेगा मेगाहजका लागि टोटी बझाङ बैतडी मेलौली पाटन र खोटपे तथा डडेलधुरा जिल्ला सदरमुकाम र अठारवटै गाविसमा स्थानीय संवाददाता तथा बजार प्रतिनिधि आवश्यक रहेकाले इच्छुक महानुभावहरूलाई यही साउन बत्तीस गतेभित्र सम्पर्क गर्न अनुरोध गरिन्छ संपर्क फोन शून्य छियानबे चार बीस चार चौदह मोबाइल नंबर अंठानब्बे अंठावन्न पचहत्तर सत्रह बीस रेडियो यूनिटी बयाानब्बे थोप्लो दुई प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मडुलेसनको बयानब्बे दशमलव दुई बजेका दाट साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म भूपेन्द्र विष्ट्र विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु डडेलदुरा सदरमुकामको बागबजारबाट ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्ला जाने बाटो स्थानीयवासीले मर्मत गरेका छन् जिल्ला प्रशासन कार्यालय जाने बाटोमा अरगडी नगरपालिकाले चासो नदेखाएपछि गएको वर्षको वर्षातको समयमा बिग्रिएको बाटो स्थानीयहरूले नै मर्मत गरेका हुन् नगरपालिकालाई बारम्बार मर्मतको लागि आग्रह गर्दा व्यवस्था गरेको र बाटो मर्मत अभावमा झनै बिग्रिन थालेपछि स्थानीयहरू मिलेर मर्मत गरेको स्थानीय सञ्जय जयरूले बताउनु भएको छ सोही बाटो भएर जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही किल्ला जाने पर्यटक र विभिन्न विद्यालय जाने विद्यार्थीहरूलाई लड्ने जोखिम भएको भन्दै स्थानीयहरूले मर्मतमा सक्रियता देखाएका हुन् झण्डै एक वर्ष अगाडि सोही बाटोमा हिड्ने क्रममा एकजनालाई लडेर गम्भीर चोर लागेपछि मृत्यु भएको थियो विद्यालय आउने जाने ससाना बालबालिकाहरूलाई भने दैनिक लडेर चोटपटक लाग्ने गरेको स्थानीय युवा तीर्थराज पनेरूले बताउनु भएको छ बागबजारदेखिको ठाडो बाटोको एक ठाउँमा जमिनले भाँसिएर बाटो नै पूर्णहरूमा बिग्रिएको छ साथै माउन्टेन उच्च माविदेखि धारा निस्कने बाटो समेत मर्मत लामो समयदेखि दे... मर्मत हुन सकेको छैन सो बाटो भएर पनि थुप्रै मानिसहरू आउत आउत गर्ने गर्दछन् बर्सातको समय भएका कारण सो बाटो अहिले हिलाम्य समेत बनेको छ डलधुरा सीमा निर्धारण आयोग ने तोगे स्थानीय तह में विभिन्न भी क्षेत्रवा आया सुझाव आज बृह छलफल ग्रामीण स्तर का सुझाव संकलन को काम सकाय स्थानीय तह पुनसंरचना प्रावधिक सहयोग समिति ड्रालफल काबेसरा नगरपालिक स्तर का महत्वपूर्ण व्यक्ति जिला का विभिन्न भी सरकारी तथा गैर सरकारी कार्यालय पत्रकार बुद्धिजीवी समाजसेवी राजनीतिक दल प्रमुख तथा प्रतिनिधि पूर्व जीवी सभापति जिला प्रतिनिधित्व गरेका सभासद संगा गरेको छलफल कार्यक्रममा स्थानीय तह बढाउनु पर्ने र जनसंख्यालाई मात्र आधार बनाएर निर्धारण गरिएको चार तहको स्थानीय तह अपुग हुने भन्दै भूगोललाई समेत ख्याल राखेर रा। सातवटा स्थानीय तह बनाउनु छलफलमा सहभागीहरूले सुझाव दिएका छन् छलफलमा सहभागीहरूबाट आएका सुझावहरूलाई सीमा निर्धारण आयोगमा पठाइने स्थानीय तह पुनसंरचना सहयोग समितिका संयोजक स्थानीय विकास अधिकारी ठकालले जानकारी दिनुभएको छ घि नै जिल्लामा दुई नगरपालिका र पाँच गाउँपालिका हुनुपर्ने भनेको छ भने सीमा निर्धारण आयोगले दुई नगरपालिका र दुई गाउँपालिकाको सीमा मात्रै निर्धारण गरेको छ यसै कैलालीमा दस स्थानीय तहको पुनर्संरचनाको खाकालाई अन्तिम रूप दिने तयारी गरिएका बेला पहाडी सात बासिन्दाले भने त्यसको विरोध गरेका होइन उनीहरूले पहाडी गाविसलाई तराईमा जोडिएर स्थानीय निकायको पुनर्संरचना गरिए पहाडी गाविसको अस्तित्व र पहिचान नै मेटिएर जाने खतरा रहेको विरोध गरेको बताएका छन् जिल्लाको बयालिस प्रतिशत भूभाग घटेको पहाडी गाविस र तराईको भूभाग विकासमा पचास वर्षको अन्तरले रहेकाले पहाडी गाविसलाई तराईमा जोडेर आफूहरू झनै ओझेलमा पर्ने उनीहरूको बुझाइरहेको छ संघर्ष स्थानीय तह पुनर्निर्धारण आयोगले कैलालीमा पाँच नगरपालिका एक उपमहानगरपालिका र चारवटा गाउँपालिका सहित दसवटा स्थानीय निकाय रहने निर्धारण गरेको छ जिल्लामा पुनर्संरचनाको खाकालाई अन्तिम रूप दिन सरकारवाला सबै पक्षबाट सुझाव संकलनको कार्य भइरहेको प्राप्त सुझावको आधारमा स्थानीय तह पुनर्संरचनाको अन्तिम खाका तयार गर्न लागि अतरिया नगरपालिकामा जोड्ने पण्डोङलाई घोडाघोडी नगरपालिकामा जोड्ने खाका तयार गरिएको छ त्यस्तै अन्य केही पछाडि केही पहाडी गाविसलाई पनि तराईमा जोडेर नगरपालिका तथा गाउँपालिका जोड्ने खाका तयारी गरिएको छ तर उनीहरूले भने त्यो खाकालाई अवैज्ञानिक व्यवहारिक रहेको आरोप लगाएका छन् अझै पनि पहाड़ी गाविसका बासिन्दाले दुई घण्टा हिँडेर सरकारी सेवा लिनुपर्ने अवस्था रहेकोमा ती गाविसलाई तराईमा गावि एक दिन हिँडेर सेवा दिनुपर्ने अवस्था आउने बताएको छ जिल्ला स्तरमा राजनैतिक दल नागरिक समाज लगायत सरोकारवाला तथा गाविसमा राजनैतिक दल वडा नागरिक मञ्च स्थानीय वासीसँग सात पुनर्संरचना को खाकाबारे संकलित सुझाव केलाने काम भई अब जिलासद सलफल पशी वृहत् कार्यशाला मफत अंतिम पटक सुझाव संकलन करें प्रश सुझाव का आधारमा में अंतिम खाका तैयार करें केन्द्र में पठाने तैयारी जीवीश महिला तथा बाल बालिका कार्यालयमा रहेको मानव बेचबिखन तथा ओसार पोसार नियन्त्रण जिल्ला उद्धार कोष तथा पुनर्स्थापना कोषको रकम खर्च हुन सकेको छैन बेच मानव बेचबिखनमा पर... परिक पीड़ित व्यक्ति को उद्धार तथा पुनस्थापना प्रदान करने सरकार ने महिला तथा बाल बालिक का कार्यालय में कोष स्थापना को हालसम सो कोषवा रकम खर्च को हो सकते हो कोषबारे पर्याप्त जानकारी को अभाव झंझटिलो का प्रक्रिया का कारण रकम खर्च हो सकते महिला तथा बाल बालिक कार्यालय सहायक महिला वििकास निरीक्षक डमरा पंत ने जानकारी द्वकारी बेचबीखन में पड़े भाई जिला प्रहरी कार्यालय मानव बेचबिखन का काम करने संघ संस्था गरेको सिफारिसलाई प्रमुख जिल्लाधिकारी संयोजक रहेको मानव बेचबिखन तथा औसार पोषार नियन्त्रण समितिले स्वीकृति प्रदान गरेपछि मात्रै पीड़ितलाई रकम दिनुपर्ने हुन्छ पीड़ितका लागि यो प्रक्रिया निकै झन्झटिलो भएकाले र कोषबारे पर्याप्त जानकारी समेत नभएकाले रकम खर्च हुन नसकेको हो हाल मानव बेचबिखन तथा औषार पोषार नियन्त्रण जिल्ला उद्धार कोष तथा पुनस्थापना कोषमा एक लाख जम्मा भएको छ तर उक्त कोषबाट रकम खर्चमा थप्दैछार तथा पुनर्स्थापना कोषका बारेमा कतिपय कर्मचारीलाई समेत कञ्चनपुरको विभिन्न क्षेत्रमा धानबालीमा गवारोको प्रकोप देखिएको छ भीमदत्त नगरपालिका बेदकोट नगरपालिका झलारी पिपलाडी नगरपालिका र पुनर्वास नगरपालिका लगायतका क्षेत्रमा बढी अन्य क्षेत्रमा केही कम गरी जिल्लाभरि नै गवारोको समस्या देखिएको हो जिल्ला कृषि विकास कार्यालयका अनुसार धानबालीमा हुने किराको प्रकोप नै गबारो भएकाले यो जिल्लाभरि नै रहेको छ अहिले नै धेरै क्षेत्रमा फैलिन नसकेको कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले जानकारी दिनुभयो हाल देखिएको गबारो ले धानको उत्पादनमा खासै असर नपार्ने भएकाले विषादी प्रयोग नगर्न कृषकलाई उहाँले सुझाव समेत दिनुभयो केही बढी गबारो देखिएका क्षेत्रमा राको बाल्ने प्रविधि मार्फत नियन्त्रणको प्रयास भइरहेकाले विषादी नै प्रयोग गर्नुपर्ने अवस्था नरहेको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताउनुभयो उहाँका अनुसार अहिले गबारोले खाएको धानमा पुनः धान पलाउने र बाला लाग्ने बेलामा गबारो लागेमा उत्पादन घट्ने गरेको छ बाला लाग्ने बेलामा गबारो लागेमा भने अवस्था हेरेर विसादिनै प्रयोग गर्नुपर्ने कृषि विकास कार्यालयले जनाएको छ सुदूरपश्चिमका कलाकारहरूले काठमाडौँमा तीज विशेष वृहत सांस्कृतिक कार्यक्रम र सुदूरपश्चिमी चेलीहरूलाई दर खुवाउने कार्यक्रमको आयोजना गर्ने भएका छन् तीजको समयमा काठमाण्डुमा उपलब्ध हुने चेलीबेटीहरूलाई दर खुवाउने चाडपर्वमा एक आपसमा भेटघाट आफ्ना कलाको प्रदर्शनी र आत्मीयता बढाउन विहत सांस्कृतिक कार्यक्रम सहित तीज यसपालिको तीजको अघिल्लो दिन भात्र अठार गते दरखुवाउने कार्यक्रम आयोजना गरिन लागेको हो काठमाडौँमा रहेका सम्पूर्ण कलाकारहरू र कला संस्कृति प्रेमी युवाहरूले संयुक्त प्रयास में पहले पटक कार लागेको, लोक तथा देवड़ा गायक एवं वासी बी आलो म्यूजिक प्रणाली का प्रबंध निर्देशक सूर्यवी रही साउत ने बताया कार्यक्रम का आवश्यक तैयारी थाली र कारक्रम स्थान तय भई न कार्यम का संयोजक का समेत रहने संपूर्ण विधा का कलाकार उक्त कार्यक्रम में सहभागी सांगीतिक प्रस्तुति रहने सो कार्यक्रममा सम्पूर्ण सुदूरपश्चिमेली चेलीहरूलाई सहभागिताका लागि आयोजकले विशेष अनुरोध समेत गरेको छ कार्यक्रमका माध्यमबाट सुदूरपश्चिमका कलाकारहरूबीच एकता सद्भाव आत्मीयता बढ़ने र काठमाण्डुमा रहेका चेलीबेटीहरूले पारिवारिक वातावरणको अनुभूति गर्ने विश्वास लिएको वरिष्ठ गायक संगीतकार एवं मालाश्री रेकर्डिङ स्टुडियोका एरेन्जर विनोद बाजुरालीले बताउनु भएको छ थोरै बचत र लगानीबाट पनि ठूलो आमदानी गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा कञ्चनपुरका महिला कृषक परिचित हुन थालेका छन् आफ्नै महिला समूह बनाएर दैनिक बीस रुपियाँबाट मात्र बचत शुरू गरेका उनीहरूले अहिले सोही समूहबाट न्यूनतम ब्याजदरमा ऋण निकाली उन्नत भैँसीपालन शुरू गरेका छन् झण्डै पाँच वर्ष पहिले पचासजना महिला मिलेर उन्नतशील नमूना भैँसीपालन समूह बनाएका कञ्चनपुरको भीमदत्त नगरपालिका दुई उल्टा खामका महिलाहरू अहिले व्यावसायिक रूपमा भैँसीपालनमा लागेका छन् समूहको स्थापनामा थोरै पैसा उठाएर शुरूआत गरेका प्रगतिशील उन्नत भैसी पालन समितिका महिलाहरूले अहिले झण्डै साढे लाख रुपियाँ बचत गरेर गाई तथा भैँसी पालन गर्न चाहने समूहका अन्य सदस्यलाई सहुलियत दरमा ऋण समेत जसले गर्दा उत्पादन भएको दूध बजारमा बिक्री गरेर आमदानी समेत गर्न थालिएको समूहका सचिव विमला जोशीको भनाइरहेको छ समुदायमा समूह बनाएर भैंसी पालन गर्दा महिलाहरू रु व्यावसायिक रूपमै भैसी पालनमा लाग्ने र एकअर्खामा अनुभवको आदान हुने गरेको छ साथै समूहमा व्यावसायिक पशुपालन गरिरहेका कृषकहरूलाई जिल्ला पशु सेवा कार्यालयले पनि पशुपालन सम्बन्धी विभिन्न किसिमका तालिमहरू दिने गरेको र रो रोगहरूको बारेमा बेला, बेला मा जानकारी समेत दिने गरेको छ जसले गर्दा महिलाहरूलाई भैंसीपालन लगायत अन्य व्यावसायिक कृषि कार्य गर्न सहज भएको छ भने समूह मार्फत एक वर्षसम्म एक ब्याजदरमा ऋण पाउँदा आफूहरूलाई झनै सजिलो भएको बताउनुहुन्छ कृषक खगीसरा पाण्डे कञ्चनपुरमा कृत्रिम गर्भाधानको व्यवस्था भएपछि संख्यात्मक र गुणात्मक रूपमा भैँसीपालनतर्फ किसानहरूको आकर्षण बढ्दै गएको जिल्ला पशुसेवा कार्यालय कञ्चनपुरले जनाएको छ यस्तै पशु सेवा कार्यालयले किसानहरूलाई भैँसी पालन आकर्षित गर्न गत वर्ष चौसठी लाख बराबर अनुदान दिनुका साथै उत्कृष्ट किसानलाई सम्मान समेत गरेको थियो कञ्चनपुरमा हालत थोरै संख्यामा किसानहरू व्यावसायिक रूपमा भैँसी पालनमा लागे पनि पछिल्लो समय किसानको आकर्षण बढ्दै गएको जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकारी को को जिल्ला जिला सेवा कार्यालय कंचनपुर के तथ्या जिला किसान झंडे साढ़े तीन लाख को संख्या में भैंस जिसमदे उन्नत जात का बावन हजार छ सिरानब्बे स्थानीय जात का तिरानब्बे हजार पांच सौ तिरासी व्यावसायिक का का पशुपालन कारेक वर्ष करोड़ों रूपया समेत खर्च करने तपाईँ युनिटी खबर सुनिरहनु भएको छ शैक्षिक संस्थामा भइरहेको विकृति विरुद्ध क्रान्तिकारीको र्याली तथा विरोध प्रदर्शन बैतडीका अधिकांश भागमा जंगली बदेलद्वारा बा मकै बाली नष्ट लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला ला। लागेपछि फुल फुल्छ अनि महीनावारी होर भी बस्तता रिशात्र महिलावारी नुहन पर्द दूध दही जस्ता खानेकुरा खानु रि सुरक्षित सुन पदमेंटी नपाल कुन्नी। आजकल का ना ने भो। पालर छोड़ो कसरा छोरी को अंडारे हमने छोरी हुआ त्यसो होइन लालजङ काका रामचन्द्र बाबुले जे गर्नुभयो ठिक गर्नुभयो हेर्नुहोस् रामचन्द्रका साना नानीहरू छन् तिनीहरूको शारीरिक र मानसिक विकासका लागि मासु र अन्डा जस्ता पोसिला खानेकुरा खुवाइरहनु पर्छ घरमै कुखुरा पालेपछि अन्डा र मासु खुवाउन सजिलो हुन्छ फेरि निका व्यवसायिक रूपमा कुखुरा पाल्ने हो भने राम्रो आमदानी पनि गर्न सकिन्छ हो त नि काका कुखुराको मासु र अण्डा गुणस्तरीय प्रोटिनको स्रोत हो त्यसै सहजै उपलब्ध हुने बच्चाले सजिलै पचाउन सक्ने र पौष्टिक तत्त्वको राम्रो भण्डार भएको अन्डाभित्रको पहेलो भाग आइरनको पनि राम्रो स्रोत भएकाले बच्चाको वृद्धि तथा विकासका लागि एकदमै राम्रो मानिन्छ नियमित उपभोगको लागि उन्नत जातका कुखुरा पालन गरी अन्डा र मासु खाने गरौं नेपाल सरकार कृषि तथा खाद्य सुरक्षा आयो जना, तथा राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र सेवानिवृत्त राष्ट्र सेवक संघ ने जिला को सूचना सेवानिवृत्त राष्ट्र सेवकहरूको हक हित तथा भावी जीवन जीवनयापन सम्बन्धी विभिन्न थरुलाई ध्यानमा राखी यही श्रावण महिनादेखि महाकाली विकास बैंकमा कल्याण कोष खाता खोली मासिक रुपमा रकम जम्मा भइरहेकोले इच्छुक व्यक्तिहरूले पेन्सन बुझ्न आएको दिन निम्न ठेगानामा सम्पर्क राखी सक्दो रकम किस्ता जम्मा गर्न हुन यो सूचना प्रसारण गरिएको छ प्रत्येक महिनाको दश गते मासिक बैठकको दिन पासबुक भरिने बेहोरा समेत जानकारी गराइन्छ सम्पर्क स्थान महाकाली विकास बैंक बस पार्क डडेलधुरा जोशी मेडिकल स्टोर बाघ बजार सङ्घको कार्यालय तुफान डाँडा डडेलधुरा सम्पर्क मोबाइल अन्ठानब्बे अडतालिस सतासी एकतिस तिरात्तर तपाई अहिले बयानब्बे दशमलव दुई मेका पश्चिम नेपालका विभिन्न ठाउँ तथा प्रस्तुत गरेका थियौं नगरपालिकाको व्यवस्था गरेको भन्दै स्थानीय आफैले गरे, गरे, गरे बाटो मर्मत डडेलधुरामा स्थानीय तहमाथिको वृहत छलफल सम्पन्न मानव बेचबिखन तथा ओसार नियन्त्रण जिल्ला उद्धार कोषको रकम खर्च हुन सकेनन् नेकपा माओवादी निकट अखिल क्रान्तिकारले सिटिई द्वारा सम्बन्ध प्राप्त कञ्चनपुरका शैक्षिक संस्थाहरूमा भइरहेको विकृति विसङ्गति र अनियमितताको विरोधमा रयाली सहित विरोध प्रदर्शन गरेका छन् जिल्लामा सञ्चालित सिटी भिटीद्वारा सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरूले मापदण्ड अनुरूप सञ्चालन हुनुपर्ने भन्दै आइतबार नाराजुलुस गर्दै विरोध रयाली प्रदर्शन गरेका हुन् रयालीमा सहभागीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि नारा लगाएका थिए रयालीमा विभिन्न स्कूलका विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो विरोध रयाली गर्दै विद्यार्थीहरूले महेन्द्रनगर बजार परिकरमा गरिब मदनचोकमा कोषसभा समेत गरेका छन् बैतडीका अधिकांश भागमा जंगली बदेलले मकै बाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित हुन थालेका छन् जिल्लाका ले भेगमा जंगली बदेलले मकै बाली नष्ट गर्ने गरेको किसानहरूले बताएका छन् दिउँसो बादर तर राति बदेलको आतंक सहनु बैतडी आमचोराका स्थानीय चन्द्रदेव भट्टले बताउनु छ मकैमा घोका लागेदेखि नै रात जागरामा बस्नुपर्ने उहाँको भनाइरहेको छ जिल्लाका सबैजसो भागमा बादर लङ्गुर र जंगली बदेलको आतंक रहेको स्थानीय किसानहरूले यस्तै ते बैतडीको आमचोराको सैलोडा र आसपासका क्षेत्रमा पनि मकै पाक्ने बेलामा जंगली जनावरले मकै मकैवाली नष्ट गरिदिँदा किसानहरू चिन्तित बनेको भट्टले बताउनु भएको छ बैतडीको पाटनमा भिरबाट खसेर गम्भीर घाइते भएकी महिलाको ज्यान गएको छ बासुलेङ गाविस वडा नम्बर एक ग्वानिकी बत्तीस वर्षीय डम्मरा बेष्ट हिजो भिरबाट खसेर घाइते हुँदा उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ हिजो बिहान घरबाट घाँस काट्न गएकी विष्ट पाटन नगरपालिका वडा नम्बर आठ ढकालीमा घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते हुनुभएको थियो मृतक विष्ट घ घाँस काट्ने क्रममा ढकाली भिरबाट करीब साठी मिटर तल खसेकी थिइन् मध्य पहाडी लोकमार्ग अन्तर्गत कैलाश खोला मङ्गलसेला सडक खण्डमा पर्ने मङ्गलसेनीथित बग बहुरागी धारा नजिकको सड़क खिलाम्बे हुँदा सर्वसाधारणलाई आवाज गर्न निकै कठिनाई भइरहेको छ सड़क खिलाम्बे हुँदा यातायातका साधन ओहोर दोहोरमा समेत कठिनाई भइरहेको छ भने सर्वसाधारणहरूलाई पनि सड़क मर्मतमा सम्बन्धित निकायले ध्यान नदिँदा सड़कको यस्तो दुर्दशा भएको स्थानीयले आरोप लगाएका छन् सड़क अव्यवस्थित हुँदा सर्वसाधारणलाई आओ समस्या भइरहेको तरण दल अध्यक्ष प्रकाश साउदले बताउनु भएको छ तत्काल सड़क मर्मत कार्य अगाडि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 बढाउन आफूहरूले प्रशासनसँग माग राखेको उहाँले बताउनु भएको छ सा। सड़क निर्माणमा ठेकेदारको नै लापरवाही देखिएको यम्युनिष्ट लीग वाइसीएल जिल्ला कमिटी अछामका अध्यक्ष शिव बोकुटीको भनाइरहेको छ ठेकेदार कम्पनीले सड़क मर्मतमा चासो नदिएको उहाँले आरोप लगाएका छन् यस्तै सड़क मर्मतमा सम्बन्धित निकायले ध्यान नदिएको स्थानीय महेश खडका भनाइरहेको धनगढ़ीदेखि मंगलसेनसम्म सुदूरपश्चिम यातायात समितिको बस चलाउँदै आएका एकजना चालक धनी दत्त मंगलसेन स्थित सड़क हिलामी हुए निके शास्त्री खेप् पड़े भारत को पुनः अल्पत्र एक परिवार स्थित नेपाली उद्धार गरी घर पठायान अछाम मंगलसेन नगरपा वडा नंबर एक बस्ने गोरी था चंद्र था को पुनामा असार 26 अर्थात जुलाई 10 का दिन असामयिक निधन था अल्पत्र पड़ा उनका श्रीमती सहित एक छोरा रोरी सहित तीन जनावार रोजगारी के सिलसिला में पुना में रहकर नेपाली आर्थिक सहयोगी घर पठाया आठ गते नरबहादुर बोगटी को अध्यक्षता बैठक बस पुना समिति भि रहे नेपाली सङ्घ संस्था र सम्पूर्ण नेपाली दाजुभाइबाट सक्दो सहयोगमा आर्थिक चन्दा संकलन गरिएको र अल्पत्र परिवारलाई घर पठाउने निर्णय गरिएको थियो कैलालीको उदासीपुर गाविसलाई खुला दिशा घोषणा वैशाख चौध गते गरिए पनि गाविस कार्यालय आएको छ गाविसका कर्मचारी सेवाग्राही विद्यालय र छिमेकीको शौचालय प्रयोग गरिरहेको गाविसका सचिव दुर्गा प्रसाद खनालले जानकारी दिनु भएको छ गाविसमा आउने सेवाग्राही लापरवाहीका दुःख पाएको स्थानीयले गुनासो गरेका छन् शौचालयको अभावमा खुल्ला रूपमा दिशा पिसाब गर्न बाध्य रहेको स्थानीय भुवनधामीले गुनासो गर्नु भएको छ सा। गाविस सचिव दुर्गा प्रसाद खनालले भने गाविसको जग्गा एक कटा मात्र भएको र सोही ठाउँमा शौचालय र बाथरूमसहितको भवन निर्माणाधीन अवस्थामा रहेकाले अहिले शौचालयको समस्या रहेको बताएका छन् निर्माण कार्य सम्पन्न गर्ने सम्झौता सकिएर एक वर्ष म्याथ थप्दा समेत सेती लोकमार्ग जोड्ने चित्रे पक्की पुलको काम करिब पच्चिस प्रतिशत मात्रै भएको पाइएको छ जिल्ला विकास समिति अछामको तथ्यांक अनुसार चित्रे नजिक बुढीगंगा नदीमाथि बग्न लागेको झण्डै सय मिटर लामो उक्त पक्की पुल दुई हजार सत्री भदौ सम्झौता भई दुई हजार पन्द्र भौौता तर उत समझौता सकिए वर्ष अर्थ दुई हजार तिरहत्तर असार मशांत समय को मैद हो समेत पुल को दुईवटा पिल्लर मत बने दु वर्ष में निर्माण कार्य संपन्न करने लक्ष्य सहित काम शुरू करिए उक्त पुल को निर्माण कार्य कछुआ गति में अगी बढ़ी में छामवास आक्रोशित बने अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा दुर्घटना भएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत चौमालाको मंगलापुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कारले ठक्कर दिँदा एकजना पैदल गम्भीर घाइते भएका छन् क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीले दिएको जानकारी अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे एक नम्बरको कारले आज दिउँसो करिब एक बजेतिर ठक्कर दिँदा कैलालीको ऐज्यानमा बस्ने पैसठी वर्षीय रोमनाथ काफ्ले गम्भीर घाइते भएका हुन् कारले ठक्कर दिँदा गम्भीर घाइते भएका काफ्लेको हात खुट्टा र टाउकोमा गम्भीर चोट लागेका कारण घोटाकोटी अस्पताल सुक्कटमा उपचार भइरहेको छ ठक्कर दिने कार र चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीले जनाएको छ रातिको मौसमी पूर्वानुमान आज राति देशभर मौसम बदली हुने हुनेछ यसका साथै पूर्वी र पश्चिमी क्षेत्रका केही ठाउँ र मध्य क्षेत्रका थोरै ठाउँमा मध्यम बाँकी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ छ बजेको छ नगरपालिकाले व्यवस्था गरेको भन्दै स्थानीय आफैले गरे बाटो मर्मत डटेलधुरामा स्थानीय तहमाथिको बृहत छलफल सम्पन्न मानव बेचबिखन तथा औसार पोसार निरन्तर जिल्ला उद्धार खोजको रकम खर्च हुन सकेन कञ्चनपुरको विभिन्न क्षेत्रमा धान गवारोको प्रकोप सुदूरपश्चिमका चेलीहरूलाई काठमाडौँमै दर खुवाउने तयारी श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्या शैक्षिक संस्थामा भइरहेको विकृति विरुद्ध क्रान्तिकारीको र्याली तथा विरोध प्रदर्शन बैतडीका अधिकांश भागमा जङ्गली बदेलद्वारा मकै बाली नष्ट र सडक हिलामी हुँदा सर्वसाधारणलाई आओजा गर्न कठिनाई भारतको पुनमालपत्र एक परिवारलाई उद्धार